मोदीको सुरक्षाका लागि सबै सुरक्षा निकायलाई परिचालन गरिने सार्वजनिक लेखा समितिको सभापतिमा एकीकृत माओवादीका सभासद जनार्दन शर्मा निर्वाचित संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने प्रयास भइरहेको सोमबार समितिका सभापति भट्टराईको भनाई रत्नगरका सुकुमवासीहरूलाई सालघारीमा स्थानान्तरण गर्ने तयारी कंकाली सामुदायिक वनद्वारा उपभोक्ताको आय आर्जनका लागि फलफूलका बिरूवा वितरण बहत्तर घण्टे युद्ध विराम भएको केही समयमै पुनः गाँसमा आक्रमण तीस प्यालेस्टाइनको मृत्यु ताइवानमा गाँस विस्फोटमा परि बाइसजनाको स्यान गयो र बार्सिलोनाको नयाँ सिजनका लागि आफू पूर्ण फिट हुने ब्राजिलियन स्टार नेमारको आशा नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो समयका हातसँगै इन्टरनेट लाइनमा भएको साँझ पाँच बजेको मोदीलाई व्यवस्थापिका संसदको ध्यासमै राखिने भएको छ कार्य व्यवस्था समिति समितिको बैठकले संसदमा सम्बोधन गर्न जाँदा मोदीलाई राख्ने ठाउँको टुङ्गो लगाएको हो रोस्टम नजिकै नयाँ पोनियम बनाएर मोदीलाई राखिने कार्य व्यवस्था परामर्श समितिका सदस्य प्रेमबहादुर सिंहले जानकारी दिनुभयो आइतबार विहान काठमाण्डौ आउनुहुने मोदीले चालिस मिनट संसदलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि सरकारले पर्याप्त व्यवस्था मिलाएको जनाएको छ यसका लागि नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको विशेष टोलीलाई गृह सचिवको नेतृत्वका नेतृत्वमा रहेको अनुगमन समितिले परिचालन गर्नेछ यसका अलावा मोदीको सुरक्षाका लागि भारतबाट नेशनल सेक्युरिटी गार्डसका कमाण्डोहरू बिहिबार नै नेपाल आइसकेका छन् नेपाली सुरक्षा अधिकारीहरूसँग मिलेर उनीहरूले सुरक्षा प्रबन्ध तथा मोदीले भ्रमण गर्ने र भेटवार्ता गर्ने स्थानहरूको रेकी गर्नुका साथै आवश्यक सुरक्षाको प्रबन्ध गरेको सरकारी उच्च स्रोतले जनाएको छ नेकपा मालिका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई सकेसम्म सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले मोदीको भ्रमणदाय अधिकतम सदुपयोग गरे लाभ लिनुपर्ने बताउनुभयो मोदीको भ्रमणका क्रममा राष्ट्रिय हितमा अधिक रहेर लाभ लिनुपर्ने र नयाँ इतिहास शुरू गर्नुपर्ने ओलीले बताउनुभयो छिमेकी भएपछि सीमा बाँध तथा जोबान समस्या हुने भन्दै ओलीले यसलाई कूटनीतिक रूपमै समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो भारतका विदेश सुषमा स्वराजको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उच्चाईमा पुर्याउन सकिन्छ भन्ने देखाएको ओलीको भनाइ छ हिमालय अध्यक्ष ओलीले भारतका प्रधानमन्त्री मोदीको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई आग्रह पनि गर्नुभयो यसै बीच व्यवस्थापिका संसदको बैठकमा बोल्दै पूर्व प्रहरी महानिरीक्षक एवं सुभाषद रविन्द्र प्रताप शाहले सरकारको अकर्मणताका कारण सात महिनासम्म डीआईजी बढ़ुवा हुन नसकेको बताउनुभयो सातजनालाई एआईजी बनाउन सकिँदैन भने एक सय पैंतिस को बढ़ुवा गर्न शाहले सुझाव दिनुभयो सुभाषद शाहले डीआईजी बढुवामा देखिएको विवाद सरकार स्वयंले सृजना गरेको भन्दै सरकारले नै समाधान गर्नुपर्ने भयो। दुई दशकसम्म लगाएर बनाएको प्रहरी नियमावली एकपल्ट कार्वन नगरी संशोधन गर्नुपर्ने अवस्था आएको भन्दै उहाँले यसले सरकारको स्तर र कार्यक्षमता प्रष्ट भएको बताउनुभयो व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापतिमा एकीकृत एक नेकपा माओवादीका सभासद जनार्दन शर्मा निर्विरोध निर्वाचित हुनु छ हिजो बिहिबार लेखा समितिको सभापतिमा शर्माको मात्रै उम्मेद्वारी परेको थियो सभापतिका लागि हिजो बेलुकी पाँच बजेसम्मको समय तय गरिएको थियो शर्मालाई सभामुख सुभाष चन्द्र नेगमाङले आज शपथ गराउनु भएको छ अहिले शर्माको सभापतित्वमा सार्वजनिक लेखा समितिको बैठक आज नै बसेको व्यवस्थापिका संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कोइकेलले जानकारी दिनुभयो संविधानसभा राजनीतिक सम्वाद समितिका सभापति डाक्टर बाबुराम भट्टराईले ट्राकू वैकल्पिक बाटोबाट संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने प्रयास भइरहेको बताउनु भएको छ संविधान भवन नयाँ वानेश्वरमा आयोजित निमित पत्रकार सम्मेलनमा नेता डा भट्टराईले अनौपचारिक च्यानल मार्फत विभिन्न दलका नेतासँग वार्ता भइरहेको बताउनुभयो वहाँले भदौको तेस्रो हप्तासम्ममा संविधानका विवादित विषयमा सहमतिमा पुग्न सकिने बताउनु भयो पूर्वी पहाड़ी जिल्लामा संघर्ष पन्ध्र समूहसँग वार्ता गरिएको र आगामी साता तराईमा संघर्ष र सशस्त्र संघर्ष समूहसँग वार्ता गर्ने तयारी भएको भट्टराईले बताउनुभयो समग्र तयारीले तोकिएको समय अर्थात माघ आत्मा जारी हुने भट्टराईको विश्वास थियो स्वास्थ्य मन्त्री खगराज अधिकारीले प्रधानमन्त्रीकै कारण वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुन नसकेको आरोप लगाउनु छ सिफारिश समितिले उपक्लपतिका लागि तोकिएकै समयभित्र नाम सिफारिश गरे तापनि कुलपति समेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले अनुमोदन नगरेको उहाँले बताउनु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले उपकुलपति नियुक्ति नहुँदा अन्य पदाधिकारीको नियुक्ति हुन नसकेको भन्दै उपक्लपति नियुक्ति भएको दुई दिनभित्रै सबै पदाधिकारी नियुक्त गर्ने बताउनु भएको छ मन्त्री अधिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा स्वास्थ्य सेवाको विकास र विस्तारका लागि सबै खाले सहयोग भाव बारे गरने पनी भारत निकी लगे चौहत्तर किलो सात चार सना पक्काऊ पारे सना शरीर को विभन्न भाग में लुकाई भारत तर्फ निसी लगे लागेको अवस्थामा सशस्त्र प्रहरी चेक जाँच गर्ने क्रममा भारतीय सीमा क्षेत्र धनुषाको नगरायन नौबाट उनीहरूलाई पक्राउ गरेको हो पक्राउनेहरूमा जनकपुर नगरपालिका सोह्र बस्ने उमेश यादव धनुषा रमदैयाका छत्तीस वर्षीय दिलीप कुमार शाह भारत मधुवनी छपरियाका छत्तीस वर्षीय रोशन शाह र वर्षीय प्रकाश गुप्ता धनुषाका सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा मगरले जानकारी दिनुभयो उनीहरूलाई चाँदी सहित नियन्त्रणमा लिएर थप अनुसन्धान आज देशभर हिन्दू परम्परा अनुसार घरका ढोकामा नाको चित्र टाँची पुजा आजा सहित नाग पञ्चमी पर्व मनाइएको छ वराह पुराणमा उल्लेख भए अनुसार नागराजसँग ब्रह्माको सम्वाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात आजको दिन नाग पूजाको लागि प्रसिद्ध रहेको छ यस दिनमा नागका अष्टकूल अर्थात अनन्त वासुकी पद्म महापद्म तक्षद कुली कर्कट र शंख नागको चित्रमा दुध दही अक्षता फूल दुबोले पूजा गरी दुध वा दुध र लाभाको नैवेद चढ़ाई घरको मूलढोका माथि टास्नाले त्यस्तो घरमा चट्याङ पर्दैन र आगुर र सर्पको पनि डर हुँदैन भन्ने धार्मिक मान्यता छ आजदेखि वर्षायाम समाप्त भई हिउँदयाम प्रारम्भ भएको मानिन्छ हिन्दू धर्मका चाड़ पर्वहरू पनि नागपञ्चमीबाटै शुरू हुने मानिन्छ विश्व स्तनपान सप्ताह आज शुरू भएको शिशुलाई सुरक्षित तरिकाले र नियमित स्तनपान गराउन आमालाई प्रेरित र सहयोग गर्न विश्व स्वास्थ्य संगठन युनिसेफको अगुवाईमा अगस्त एक तारीकदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ सुत्केरी हुने बित्तिकै आउने आमाको पहेलो विगौती दुध निकै पोचिलो र स्वस्थकर हुन्छ चिकित्सकहरूका अनुसार सोह्र महिनासम्मका सु शिशुलाई आवश्यक भन्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शू गराइसक्नु पर्दछ यस्तै चौबिस घण्टामा आठदेखि दस पटकसम्म आमाको दूध खुवाउनु पर्ने हुन्छ छ महीनासम्म आमाको दूध मात्रै र छ महिनादेखि दुई वर्षसम्म अरू खानेकुरासँगै निरन्तर आमाको दूध खुवाए शिशुको बौद्धिक र शारीरिक विकास छिटो हुने र सुस्थ रहने चिकित्सकहरूले बताएका छन् नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या चालिस भन्दा कम नै छ शिशुलाई नियमित दूध खुवाउने महिलामा पहिलो छ महिना गर्भवती हुने सम्भावना कम हुने तथा सुत्केरी भएपछि छिटो तग्रिने गर्भवती हुनुभन्दा अगाडि केही शारीरिक अवस्थामा फर्कन मद्दत गर्ने सुत्केरी भएपछि हुने डिप्रेसन तथा पाटिकर र स्तन क्यान्सरको जोखिम कम हुने जस्ता फाइदा हुने चिकित्सकहरूले बताएका छन् रत्नगर नगरपालिका क्षेत्रभित्र रहेका सुकुम्बासी वस्तुहरूको सरकारवालाहरूले सरकारवालाहरूको एक टोलीले अवलोकन गरेको छ रत्नगरको चौराहा चोक जयमंगला र सालघारीमा रहेका सुकुमवासीहरूको बस्ती अवलोकन गरिएको हो अवलोकन टोलीमा रत्नगर नगरपालिका गैर सरकारी संस्था हेबिटेडका प्रतिनिधि र चितवन क्षेत्र नम्बर का सभासद श्रीषनाथ अधिकारी लगायतका सहभागी थिए रत्नगरमा रहेका सुकुम्बासी समुदायलाई व्यवस्थित तरिकाले स्थापित गराउने उद्देश्य अनुरूप आफूहरूले अध्ययन अवलोकन गरेको सभासद श्रीषनाथ अधिकारीले जानकारी दिनुभयो रत्नगरमा छरिएर रहेका सुकुम्बासी बस्तीहरूलाई रत्नगर नौको सालघारीमा व्यवस्थित तरिकाले स्थानान्तरण गराउने नगरपालिका लगायत सरकारवालाहरूले पहल गरिरहेका छन् यसैको प्रयास स्वरूप हेबिटेड संस्थाले सुकुम्बासी समुदायहरूको लागि स्थापना भएको आकृति र अमरदीप सहकारी संस्था मार्फत लगानी गरेर व्यवस्थापनको जिम्मा लिएको सभासद अधिकारीले बताउनु भएको छ सो संस्थाले नगरपालिकासँगको सहकार्यमा सालघारीमा एक सय घर निर्माण गर्ने लक्ष्य लिएको छ सुकुम्बासी बस्ती व्यवस्थापनका लागि यस अघि नै सरकारवालाहरूबीच सहमति भइसकेको छ रत्नगर नगरपालिकाले आफूले तयार पारेको नक्सा अनुसार त्यहाँ घर निर्माण हुने जनाएको छ सुकुम्बासी बस्तीमा घर निर्माण गर्नका लागि अन्तर्राष्ट्रिय स्तरका निर्माण कर्मीहरु आउने सभासद अधिकारीले बताउनु भएको छ अधिकारीका अनुसार निर्माणका लागि पाँच सय निर्माण कर्मी रत्नगर उनीहरूले दुई महिना भित्रमा एक सयवटा घर निर्माण गर्नेछन् नमूनाका रूपमा सुकुम्बासी बस्ती व्यवस्थापन भइसकेपछि अमेरिकी पूर्व राष्ट्रपति जिमी काटर पनि अवलोकनका लागि अर्को वर्ष नेपाल आउने सभासद अधिकारीले बताउनु भएको छ यसअघि लुमन्ती संस्थाले रत्नगर नगरपालिका संघको सहकार्यमा रत्नगर तीन लौरी घोरमा बयालिस भवन निर्माण गरिदिएर व्यवस्थित तरिकाले स्थापित गराइसकेको छ रत्नगरमा करिब तीन हजार जनसंख्या रहेको अनुमान गरिएको छ Yeah पूर्वी चितौंको खैरेणीमा रहेको कंकाली सामुदायिक वनले उपभोक्ताको आय आर्जनका लागि फलफूलका विरूवा वितरण गरेको छ आय आर्जनमा लाग्न प्रेरित गर्दै उपभोक्तालाई फलफूलको विरूवा वितरण गरेको वनले सनाएको छ वनले अहिलेसम्म एक हजार फलफूलका विरूवा वितरण गरेको वनका अध्यक्ष राममणी नेले जानकारी दिनुभयो हामीले उपभोक्ताको आय आर्जनका लागि विभिन्न सहयोग गर्दै आएका छौं वनका अध्यक्ष न्यौपानेले भन्नुभयो फलफूलबाट पनि आत्मनिर्भर हुन सक्ने भएकाले उपभोक्तालाई फलफूलको बिरुवा वितरण गरेका हो उपभोक्ताका लागि वनले आवक कचरहरू लिची लगायत फलफूलका विरूवा वितरण गरेको अध्यक्ष नेौपानेले बताउनुभयो वनले यसअघि खसीपालन गाई भैंसीपालन पाड़ा पालन लगायत विभिन्न आय आर्सनका क्षेत्रमा आफ्ना उपभोक्तालाई सहयोग गर्दै आएको थियो यसैबीच कंकाली समुदाय वनले यस वर्ष वृक्षारोपण वर्ष मनाइरहेको छ वनले गत असार महीनादेखि वृक्षारोपण वर्ष मनाउन शुरू गरेको वनका अध्यक्ष रामणी ने वृक्षारोपण वर्षमा बनले एक लाख विरूवा रोप्ने लक्ष्य लिएको छ असारदेखि अहिलेसम्म करिब बीस हजार बिरूवा लगाइएको वनका दक्षिण न्यौपाणीले बताउनुभयो झाड़ी भएको ठाउँ भणानी गरी तथा खाली भएको क्षेत्रमा भोट बिरुवा लगाइएको वनले सुनाएको छ सो वनले चितवनको नयाँ पर्यटकीय सम्भावना बोके तापनि प्रचार कारण पर ओछिमा पर्दै आएको छ ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रत्नगरको आयोजनामा आज आजदेखि पूर्वीचित उनको दुई स्थानमा राजयोग शिविर शुरू भएको छ शिविरको चितवन क्षेत्र नम्बर दुईका सभासद सेचना अधिकारीले उद्घाटन गर्नुभयो रत्नगरको चाँडी र बछुलीमा एकैसाथ शुरू भएको शिविर सात दिनसम्म चल्नेछ शिविरमा सो अनुभूति तथा सकारात्मक सोच कर्मको वास्तविक रहस्य परमात्मा शक्ति एवं वरदान तनाव एवं क्रोधमुक्त जीवन सुमधुर सम्बन्ध शान्ति एवं खुशीको उमंगको अनुभूति लगायतका विषयमा प्रशिक्षण दिइने ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रत्नगरकी प्रमुख शर्मिला आचार्यले जानकारी दिनुभयो शिविरमा काठमाण्डबाट आउनुभएका ब्रह्मकुमार राजु घले प्रशिक्षण दिनुहुनेछ उद्योग वाणिज्य संघ रत्नगरका अध्यक्ष ज्ञानबहादुर विश्ववालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उद्घाटन कार्यक्रम सेवा केन्द्रकी प्रमुख शर्मिला आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो नानगट नानगढ़ बसपा चोल सुधार समितिले आउँदो भदौ चौविसमा चौथो राष्ट्रिय लाखी नाच प्रतियोगिता आयोजना गर्ने भएको छ पाँच वर्ष अघि लाखी नाच प्रतियोगिता शुरू भएको थियो लगातार तीन वर्षसम्म प्रतियोगिता आयोजना भएको थियो तर देशमा दुई वर्ष रोकिएको हो हामी यो वर्ष फेरि भव्य रूपमा प्रतियोगिता गर्दैछौ तयारीका सम्बन्धमा छलफल गर्न आज नानगेटमा आयोजित भेलामा बसपा ट्रोल सुधार समितिका अध्यक्ष निरंजन लाल श्रेष्ठले भन्नुभयो नेवार समुदायले निकाल्ने लाखे नाच पछिल्लो समय पछिल्लो समय कम हुँदै गएको छ सांस्कृतिक महत्वको लाखी नाचको जगेर्नाका लागि राष्ट्रिय प्रतियोगिता शुरू गरेको आयोजक संस्थाका राजेन्द्र पियाले बताउनुभयो तेस्रो प्रतियोगितामा विभिन्न जिल्लाका पच्चीसम्म सहभागी थिए यो राशि पनि बन्नेछ किल्ला प्रतियोगिताहरूमा विषय हुने समूहले पहिलो पुरस्कार स्वरूप नगद पचास हजार रूपियाँ पाउँथ्यो त्यस्तै तीस्र तेस्रोले बीस हजार रूपियाँ पाउने गरेकोमा एकपटक रकम पनि बन्ने पियाले जानकार दिनुभयो अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हाम्रो प्रश्न थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले कुन एजेण्डालाई बढ़ी प्राथमिकता दिनुपर्ला ए जलविद्युत विकास बी सीमा विवाद समाधान र सी द्विपक्षीय हित र आर्थिक सहायता तपाईले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए जलविद्युत विकास भने 29 प्रतिशत बी सीमा विवाद समाधान भने 34 प्रतिशत र सी द्विपक्षीय हित र आर्थिक सहायता भने 36 प्रतिशत मत व्यक्त गर्ने तपाई सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि प्रधानमन्त्रीकै कारण वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुन नसकेको स्वास्थ्य खगराज अधिकारीको आरोप्रति तपाई के भन्नुहुन्छ ए हुन पनि सक्छ बी प्रधानमन्त्रीलाई चुनौती रसी सी सस्तो लोकप्रियता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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौविस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै भोलि बिहान घाम लाग्ने दिउँसो लाग्ने र बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरे सुप्रति सजग भए आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस टे युद्ध विराम भएको केही बेर बित्न नपाउँदै इजरायल गाजा क्षेत्रमा पुनः आक्रमण पछिल्लो तीसजना प्यालेस्टाइनको मृत्यु भएको छ हमासले पुनः रकेट आक्रमण गरेको भन्दै इजरायलले पनि थप आक्रमण गरेको हो यसअघि इजरायल र प्यालेस्टाइनी लड़ाकू समूह हमास गाजा क्षेत्रमा जारी संघर्ष रोक्न सहमत भएका थिए मानवीय आधारमा बहत्तर घण्टाका लागि संघर्ष रोक्न यी दुई सहमत भएको अमेरिका र संयुक्त राष्ट्र संघले जानकारी दिएको थियो ताइवानमा ग्यास विस्फोटमा पनि बाइसजनाको मृत्यु भएको छ श्रृंखलाबद्ध विस्फोट हुँदा दक्षिणी ताइवानको काओसे गरू दुई सय सत्तरी जना घाइते भएका छन् ग्यास लीक हुनुको खास कारण पत्तो लाग्न नसकिएपछि पाइप फुटेर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ विस्फोटबाट घर र ठूलो क्षति पोकेको छ दर्शनौं घाइतेहरूलाई अस्पताल पुर्याइएको छ विस्फोट भयानक भएकाले तत्कालीन नियन्त्रण गर्न गाह्रो परेको उद्धारकर्मीहरूले केही पनि मृत्यु भएको छ घटनास्थल नजिक रहेका विद्यालय र अरू भवनहरूबाट मानिसहरूलाई उद्धार गरिएको छैनिक र उद्धार कर्मीहरू उद्धारमा जुटेको बीबीसीले जनाएको छ स्टार नेमारले बार्सिलोनाको नयाँ सिजनका लागि आफू पूर्ण फिट हुने बताउनु भएको छ विश्वकप फूटबलको क्वार्टर फाइनलमा उनको धारको एउटा हड्डी भाँसिएको थियो जसका कारण विश्वकपका बाकी खेल समेत गुमाएका थिए जापान पुगेका नेमारले लालिगा शुरू हुने बेलासम्ममा आफू फिट हुने बताए बाइस वर्ष नेमारले राम्रो रिजल्टका लागि बार्सिलोनाका टीमेटलाई सहयोग गर्न आफू तयार रहेको बताएका छन् नेमार अगस्त पाँचमा बार्सिलोना पुग्नेछन् उनले प्रिसिजन अभ्यासका क्रममा अगस्त अठारमा लिओन विरूद्धको खेल खेल्ने अनुमान गरिएको छ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 रत्नगरका सुकुम्बाहरूलाई सालघारीमा स्थानान्तरण गर्ने तयारी कंकाली सामुदायिक वनद्वारा उपभोक्ताको आय आर्जनका लागि फलफूलका बिरुवा वितरण बहत्तर घण्टे युद्ध विराम भएको केही समयमै पुनः गाँछमा आक्रमण त्यस प्यालेस्टको मृत्यु ताइवानमा ग्यास विस्फोटमा परि बाइसको च्यान गयो र बार्सिलोनाको नयाँ सिजनका लागि आफू पूर्ण फिट हुने ब्राजिलियन स्टार निर्मारको आशा <laughs> अवस्त साँझ पाँच बजेको हार्डवेयर रत्न गरे बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोग सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विज्ञता रहेको जानकारी गराइन्छ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 में छुलो र्ग रेक मेसिन द्वारा एक के साथ रंगीन छपाई करने एक छापाटी चितवन विद्युत प्राधिकरण अगाड़ी को शून्य छप्पन्न पांच छब्बीस सात एक मोबाइल अंठानब्बे पांच पचास अंठावन शून्य अड़चालीस नेक्स्ट एजुकेशन कंसल्टेन्सि आयलो नतीजा